नमस्कार एवं हार्दिक लोकमय सांगीतिक विभाजन टक्राउन चाहन्छु कार्यक्रम लोकसंकारको प्रतीक्षा गरेर बस्न हुने सम्पूर्ण सम्पूर्ण लोकपालार मित्रहरूमा सँगै सम्पूर्ण श्रोता मित्रहरूमा पनि प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनको डब्लूब्लूब्लू रेडियो लगन गरेर सुनिरहनु भएको छ कार्यक्रम लोकसंका लिएर हामी हप्तामा छ दिन आउने गर्दछौ तीमध्ये पनि आइतबार अनि बुधवारको श्रृङ्खलामा रहेर विभिन्न राष्ट्रिय स्तरमा ख्याति प्राप्त सँगै लोकसंगीतको क्षेत्र क्रममा लागिरहेकासँग भलाकुसारी गर्दै आइरहेका छौँ के कस्तो हुँदैछ लोकसङ्गीतको बजार अनि के कस्तो भविष्य छ भोलिको दिनमा लोकसङ्गीतको हामी यावत कुराकानी लिएर उपस्थित हुनेछौँ र आजको यो श्रृङ्खलामा पनि एकजना अतिथिसँग यिनै यस्तै कुरामा भलाकुसारी गर्नको लागि हामी हाजिर भइसकेका छौँ दस बजेसम्मको बिचमा रहने क्रममा तपाईँले सुनेर साथ दिनुहुनेछ त्यसो त यो श्रृङ्खलामा प्रविधि कक्षमा मित्र रिजन हो अनि आवाजबाट म तपाईँकै लोकसह यात्री श्रू ढकाल लोकसङ्गीतको बजारमा पछिल्लो समयमा थुप्रै स्रोष्टाहरू भित्रिने क्रम बढ्दो छ त्यसो त नयाँ आगन्तुक कलाकारहरू पनि भित्रिने क्रममा छन् के कस्तो हो र कसरी लोकसङ्गीतको क्षेत्रमा बेच्न सजिलो छ त र आज पनि एकजना अतिथिसँग सो एक कुराकानी गर्ने क्रममा त्यसो त लोकगीतको क्षेत्रमा आ... निकै पहिलादेखि र त्यसो त छप्पन्न सालमा आफ्नै बजारमा ल्याउनु भएको एउटा एल्बम यानि मायासँगै गायनमा होमिएका अतिथि आजको यो श्रृङ्खलामा मैले उहाँसँग कुराकानी गर्ने नै छु र तपाईँले पनि अनुमान लगाउँदै हुनुहुन्छ होला आज को हुनुहुन्छ भनेर सूर्यसँग भोलाखुसारी गर्नको लागि एकजना अतिथि हुनुहुन्छ र आज हामीसँग हुनुहुन्छ गायिका तपाईँले अनुमान लगाउँदै हुनुहुन्छ होला उहाँकैलाई र उहाँलाई चिनाउन सफल आवाज पनि पृष्ठभूमिमा गन्जिसकेको छ केही पहिला बजारमा आएको आवाज क्षेत्री स्पारी उनको बस्तीमा उहाँको समुद्र छोरमा सजिलो आवाज हो अब भने तपाईँले अनुमान लगाइसक्नु भएको छ होला आज हामीसँग हुनुहुन्छ गाईका टिका फोन त्यसो त दुई हजार छप्पन्नैमा आफ्नै पहिलो लाख एल्बम यानीमायासँगै गायनको क्षेत्रमा होमिनु भएको हो र अहिले थुप्रै उहाँका आफ्ना दर्जनौँ एल्बमहरू पनि बजारमा आइसकेका छन् सलला बगेको भेरी नदी जलेसी बादल पारी लगायतका लोकगीतमा उहाँको एल्बम र उहाँको यो क्षेत्रमा उहाँलाई चर्चा पुर्याउने काम गरिसकेका छन् यी आवाजहरूले यति बेला उहाँलाई कार्यक्रम लोकझङ्कारमा केही भलागारी गर्नको लागि मैले बोलाउने तर्खर गर्दैछु टिकाजी यहाँलाई कार्यक्रम लोकझङ्कारमा स्वागत छ धन्यवाद हजुर एकदमै कतातिर अहिले चाहिँ अब काठमाडौँतिर नै व्यस्त छु र प्राय अब बाहिर विदेशको प्रोग्रामतिर जियो विदेशको यात्रा र जाने क्रममा आउँछ अथवा कहिले आइसक्नुभयो आएको अब म एक हप्ता भयो अब फेरि हजुर विदेशतिरको स्टेज कार्यक्रमहरूमा पनि अलिकति पछिल्लो समयमा व्यस्त हुन आउँछ र पछिल्लो समयमा पनि एउटा थुप्रै लोकधोरी आवाजहरूमा यहाँको समुद्र स्वर छ यी आवत कुरा खाने हामी एकैछिन पछाडि जोडिहाल्नेछौँ सु। सु। सुरुमा हामी पारिवारिक परिचयतिरतिरै नै लागौँ क्यारे श्रोता मित्रहरूलाई खुल्दुली लागिरहेको छ होला र टिका यहाँसम्म कसरी आइपुग्यो होला भनेर हामी यहाँकै परिचय यहाँको आवाजबाट लिन्छौँ हजुर सुर्खेत जिल्ला वीरेन्द्र नगर नगरपालिका वार्ड नम्बर एघारमा भएको हो र अब काठमाडौँ म परिवेश गरेको चाहिँ उन्साठी सालदेखि राजधानीमा अब गीत सङ्गीतकै यात्रामा निरन्तर सङ्घर्षमै छु यात्रा राजधानीतिरको बसाइ सर्यो पनि लोक सङ्गीतको क्षेत्रमा थुप्रै चर्चा अनि परिचर्चा बटुल्न सफल हुनु भएको छ लोकगीतबाट नै बेला बखतमा गायिका तपाईँ टिका बङ्गले विभिन्न अवार्डहरू पनि हात पार्न सफल भइसक्नु भएको छ होइन चाहन्छु यहाँसम्म ल्याइपुरा आउन टिकाजीलाई सबैभन्दा ठुलो हात र सबैभन्दा ठुलो सहयोग कसको मिले होला सर्वप्रथम त मेरो जन्मदिने बाबामा भन्न चाहन्छु होइन मेरो मम्मीले पनि अब एकदमै मिठो गाउनुहुन्थ्यो सानैदेखि मेरो छोरीलाई हिजो म चाहिँ ठुलो राष्ट्रिय कलाकार गराउँछु भन्ने मेरो को धोएको होइन र अब काठमाडौँ बसिसकेपछि जे प्रेरणा मेरो मम्मी बाबा हुनुभयो र सहयोग गर्ने अब भनौँ अब सर्वप्रथम मैले सबै धेरै गीतहरू पनि गाएको थिएँ तर पनि अब भनौँ श्रोताको मासमा त्यति बेला अडियोको जमाना थियो कतिले चिन्नुभयो कतिले चिन्नु भएन होइन अहिले चाहिँ हेर्नेको जमाना भएको हिसाबले चाहिँ अलिकति लालुपाते फुल रुख मात्रै बेसारेको मन छैन मुख मात्रै आदने दाजु मिलन लामा हुनुहुन्छ होइन यो गीतबाट जो श्रोताहरूले एकदमै चिन्ने अवसर मैले पाएँ श्रोताहरूले चिन्नुभयो होइन र त्यसै गरी मेरो दाजु हुनुहुन्छ आदने किरण बाबु पुन आ, उहाँले एकदमै सपोर्ट गर्नुहुन्छ हाजिओ छ किरण बाबु फोनको थुप्रै साथ र किरण बाबुका थुप्रै लय तथा शब्दहरूमा गीत गाउने गाईका टिका फोनलाई हामी कता कता सुन्न पायौँ ठुलो हात छ किरण बाबुको फोन किरण बाबु फुनको यहाँसम्म गाईका टिकालाई बिताउनको लागि भन्ने कुराकानी सुन्यौँ हामी यथार्थ हो अथवा हावामा सुन्यौँ यथार्थमै हो र एउटा किरण बाबु पुन पनि लोकसङ्गीतको क्षेत्रमा निकै चर्चा अनि परिचर्चा बढाउन सफल हुनुभएको छ सङ्गीत यति मात्रै नभएर गएका टिका पुनलाई पनि यो क्षेत्रमा चर्चा अनि परिचर्चाको रूपमा चिनाउन सफल बन्नुभएको छ एउटा पात्र पनि बनिरहनु भएको छ किरण बाबु पुन र ट्याक्कै भनिदिनुहोस् न अब टिकाजी यतिका दिनसम्म होइन अथवा धेरै पहिलादेखि लागिरहनु भएको छ ठ्याक्कै तपाईँलाई टिका हो भनेर चिनाउन सफल कुनै एउटा आवाज लालु आहा, लालु लालुपाते लालुपाते फुल मात्रै होइन त्योभन्दा अब अगाडि मैले पैँसठीमा पनि मैले तितको कोसेली फालेको थिएँ होइन जलेसी जमुना भन्ने गीत एकदमै त्यो बेलादेखि नै टिका पुन को रहेछ भन्ने एउटा चाहिँ भनौँ न एउटा आफूले सबै अब अग्रज कलाकारहरूदेखि लिएर हरेक स्टुडियोमा चाहिँ चर्चा अब हरेक सङ्गीतकर्मीहरूको चर्चा होइन चाहिँ यो नयाँ आवाज चाहिँ कसको रहेछ भन्ने चाहिँ एउटा त्यसले चाहिँ अलिकति माहौल चाहिँ बनाएकै हो होइन अब माहौल चाहिँ सृजना गर्यो र टिकापुनलाई चिनाउन सफल आवाजहरू त्यसो त तिजका गीतहरूमा पनि यहाँको सुन्दर छौँ र तिनीहरू तिजका आवाजहरू पनि चर्चा अनि परिचर्चा बटुल्न सफल बने सँगै त्यति मात्रै नभएर गायिका टिकापुन पनि टिका फुनको पनि पनि भेट्यो र केही माथि आउनुभएको छ लोक सङ्गीतको यो क्षेत्र नै किन रोज्नुभयो जे छ एउटा लोकगीतप्रति सानैदेखिको लगाव अनि सानैमा लोकगीतहरू सुनेर गुनगुनाउने गर्ने बानी अनि त्यही आफ्नो संस्कृतिको पहिचान अनि लोकगीत मार्फत नै गर्न सकिन्छ भन्ने सोच र त्यही सोचलाई अगाडि बढाउँदै यहाँसम्म लाग्नुभयो र लोकगनको क्षेत्र नै रोज्नु भयो अब भन्नुहोस् न टिकाजी हामी लोकगीत केलाई भन्ने त हजुर लोकगीत हामी केलाई भन्न सकिन्छ वास्तवमा लोकगीत अब हाम्रो एउटा संस्कृति मौलिक हाम्रो परम्परा हो होइन जहाँ कि हामीले हाम्रा बाजे पुर्खादेखि नै हामीले पुरा पूर्वकालदेखि नै हामीले यो लोकगीतको जगना भइराखेको छ यो एउटा कल्चर पनि भन्न चाहन्छु नेपाली कल्चर एउटा नेपाललाई चिनाउने होइन नेपालीले गाउनुपर्ने गीत के हो भनेर भन्दाखेरि हामी लोकगीतै भन्छौँ होइन बाहिर अब बाहिर पनि चिन्ने एउटा लोकगीतै हो र एउटा लोकगीत भनेको यस्तो हो कि अब आफ्नो सम्पत्ति भन्न चाहन्छु म चाहिँ जियोस् एउटा समाजमा भएका दुःख पीडालाई आफ्नै परम्परागत यानि कि ठेट शैलीमा र तिनै लोकलयमा ढालेर एउटा लोक बाजा मादल सारङ्गी बाँसुरी आदि मौलिक बगादी बाधकहरू प्रयोग गरेर गाइने नि गाइने गीत नै लोकगीत हो तर पछिल्लो समयमा यस्ता समाजमा दु भएका र पीडा भएका यिनी परम्परागत लोकशैलीका गीतहरू पाउन भने गाह्रो छ बिस्तारै लोक संस्कृति कति लोप हुँदै जाने हो कि भन्ने डर पनि लाग्न थालेको छ र पछिल्लो समयमा गीत सङ्गीतमा मायापी र ती कुरा किन त अब यो चाहिँ समयको माग भन्न चाहन्छु म चाहिँ पहिला पहिला अब हामीले पहिला पहिलाका गीतहरू जुन मेलापात जाँदा होइन घाँस दाउरा गर् गर्न जाँदाखेरिमा गाइने गीतहरू एउटा यो प्रविधिको विकास जति अब यो भयो पछाडि जति पनि प्रविधिको विकासहरू भइराखेको छ एउटा चाहिँ त्यही सँगसँगै एउटा गीतको पनि गीत सङ्गीतको पनि विकास भइरहेको म यो चाहन्छु होइन पहिला अब हामीलाई लोकगीत गाउने भनेर भनिसकेपछि भन्ने चलन अरूले पनि अब भनौँ न अलिकति आदिनी गाउने पप गाउनेहरूले पनि अब एउटा लोके भनेको अब हरेक सुनिन्छ नि होइन लोकगीत भनेको त ए यस्तो अनपढहरूले गाउने गीत हो गाउँ पाखामा गाउने गीत हो एउटा अबुझले गाउने गीत हो भन्ने चाहिँ सुनिन्थ्यो होइन र त्यो चाहिँ अहिले चाहिँ अब के रह्यो भनेपछि समयको माग एउटा र जति पनि अब शब्दमा पनि उत्तिकै पहिलाभन्दा अलिकति साहित्यिक शब्दहरू चाहिँ छन् होइन अब त्यो चाहिँ अलिकति शब्दलाई बुझ्ने छलङ बुझ्ने तरिकाको छ अहिले चाहिँ एकदमै जिउ छ पहिला कति दुःख र पीडाका त्यस्ता खालका ठेट एउटा सबैको मनमोटोमा सबैले रुचाउने होइन एउटा बुढापाकादेखि वृद्धा बिर्दा, वृद्धाहरू सबैले रुचाउने खालको आवाज थियो भने पछिल्लो समय सङ्गीतको बजार त्यति अब अडियोको पहिला जमाना थियो भने सुन्ने जमाना हुन्थ्यो भने दुःख सुखका गीतहरू गाउँदा फरक पर्थेन अडियोहरू गइरहन्थ्यो अहिले चाहिँ हेर्ने जमाना विशेष गरेर कि आरबिटी तारकेट हिसाबले अलिकति माया पीतिकै गीत अब सिआरबिटी हजुरको अब मोबाइलमा राख्ने भनेको बाँच्नको लागि रोज्नु पर्यो सुन्नु पर्यो एकदमै श्रोता र लोकपालारकी मनहरूले एउटा श्रोताको जुन चाहना हुन्छ त्यही गर्ने हो श्रोताहरूले पनि अहिलेका लोकगीतमा श्रोताहरूले एउटा मिलन बेस एउटा आदि नै रुझाउने गर्नुहुन्छ प्रायः त्यसैले पनि धेरै लोकगीतमा यस्तै मायावृत्तिका शब्दहरू राखिँदै आइरहेको छ र अहिलेका लोकगीतमा एउटा गाउँघरका पीडा समस्या देखायो भने एल्बममै चल्दैन भन्ने चिन्ता पनि छ एकदमै एकदमै हेर्नेको जमाना रहेको अब एउटा चाहिँ विशेष गरेर सुन्नेको भन्दा पनि हेर्नेको जमाना आएको हिसाबले चाहिँ परिवर्तन भएको मान्छु अब हुन त गीत सङ्गीत पछि गएर कति लोभ हुने हो कि भन्ने चाहिँ होइन लोकगीत भनेको कुरा हाम्रो सम्पत्ति हो कहिले पनि त्यो थे होला फेरबदल होला होइन कहिले लोकगीतले मार्केटलेला कहिले टाउन होला होइन त्यो चाहिँ भइरहला तर चाहिँ लोकगीतै लोभ हुन्छ जस्तो मलाई लाग्दैन किनभने पहिला मादल बाँसुरी हार्मोनियममा गाइने गीत थिए हाम्रा होइन लोकगीत अहिले चाहिँ अलिकति मोडल भनौँ एउटा हजुर एउटा आधुनिक बाजा मात्रै प्रयोग गरेको हो खासै अब त्यही हुँदाखेरिमा चाहिँ अलिकति लोक गीत सङ्गीतहरू पहिलाभन्दा अलिकति डिफ्रेन्ट फरक भएको हिसाब चाहिँ त्यही हो हजुर हो सर लोकगीत उही नै हो तर प्रविधिले फड्को मार्नेछ त्यही प्रविधि सँगसँगै चल्न चाहन्छन् कलाकारहरू र यिनै प्रवि प्रविधिलाई भित्राएर अगाडि बढ्न चाहन्छन् केही फरक त मात्रै देखिएको मात्रै हो तर वास्तविक वास्तविकता चाहिँ लोकगीत उही नै हो होइन गायिका टिका पनि यतिका पहिलादेखि नै गीत सङ्गीतमा लागिरहनु भएको छ तपाईँले एउटा श्रोतालाई अहिलेसम्म के दिए जस्तो लाग्छ श्रोतालाई अब अझै दिन बाँकी छ जस्तो लाग्छ मैले जति पनि यो गी गीत सङ्गीतमा मैले जति पनि निरन्तरता दिएको छु गी गीत सङ्गीतलाई आफ्नो सम्पत्ति भनेर मैले चाहिँ एउटा अँगालेको छु होइन म चाहिँ भर्खरै बामी सर्नेमा छु भन्न चाहन्छु म चाहिँ अझै पनि मैले मेरो श्रोताको माझमा अझै पनि मैले राम्रो गीत सङ्गीतहरू अझै पनि मैले आफ्नो एकल एल्बमहरू होइन बाँकी छ मेरो श्रोताको माझमा मैले मेरो श्रोताहरूको माया मैले मा मा पाएको छु र मैले त्यो मायालाई साँचेर राखेको छु एकदमै त्यही माया नै ठुलो कुरा हो गायिकाको लागि होइन र एउटा गीत सङ्गीतको पछिल्लो समयमा लोक सङ्गीतको मार्केट घट्यो भने छ र यसमा लागेर व्यावसायिक पनि पाइँदैन तर पनि टिकापन त व्यवसायिकको रूपमै लागिरहनु भएको छ होइन गीत सङ्गीतबाट र व्यवसायिकको पाटो अप्नाउँदै कति घुमाउनु भयो अहिलेसम्म अब यो कमाउने गुमाउने भन्ने कुरा त अब ठिकै छ पहिला भन्दा ज्योस आफूले मेहनत गरे अनुसार होइन एउटा मेहनतको फल चाहिँ पक्कै पनि पाउँछ जसले पनि परिश्रम गरेपछि त्यो मेहनतको फल चाहिँ पाइन्छ जोस ठिकै छै छु सन्तोष कलाकारहरूभित्र गीत सङ्गीतबाट काठमाडौँमा घर ठणाए भन्ने कुराहरू पनि हामी सुनेछ कति टिका जीको पनि काठमाडौँ घरतिर बनाउनु भएको छ अथवा छैन तर पनि कलाकारहरूले कतिपय गायिकाको आवाजमाथि हामी सुन्नमा पाएका हौँ होइन उहाँहरूले कसरी कमाउनुहुन्छ कसरी घर बनाउनु आउँछ तर गीत सङ्गीतको यो क्षेत्रमा लागेर खासै आम्दानी चाहिँ र एउटा पारिश्रमिक चाहिँ धेरै हुँदैन र पनि कस्तो भनेपछि एउटा बलेको आगो ताप्ने सिस्टम छ यसमा एउटा भनौँ न लङ लास्टिङ छैन कि यो अब यो क्षेत्रमा जतिले पनि सहयोग गऱ्यो होइन अब जति पनि निरन्तरता दिइराख्यो त्यो चाहिँ पछिसम्म छैन नयाँ पिँढीहरू आउँछ नयाँ पुस्ताहरू आउँछ होइन त्यो अब आफूले आएको बेलामा अब आफूले मौका चाहन्छ आएको बेलामा आफूले कमाउने मौका आएको बेलामा त्यसलाई कसरी बचत गर्ने कसरी राख्ने भन्ने कुरा मात्रै हो तर अब खासै अब अहिले चाहिँ रेकर्डिङहरूबाट रे भन्दा पनि अब बाहिर स्टेज प्रोग्रामहरू अब महोत्सवहरूबाट पर चाहिँ कलाकारले अलिकति कमाइ राखेका छन् एकदम बाँच्न पुग्ने आमदानी भएको छ र आफूलाई चल्न पनि सजिलो भएको छ ठ्याक्कै भनिदिनुहोस् न टिकाजीलाई एल्बममा गाए बापत कति पारिश्रमिक लिनुहोस् र बाहिर स्टेज प्रोग्राममा जाँदाको पारिश्रमिक मैले चाहिँ अहिले स्टुडियोमा पाँच लिने गरेको छु होइन र स्टेज प्रोग्राममा अब ठाउँ हेरी हेरी अब पच्चिस हजारदेखि अब अब सुदूरपसिङ टाढै छ भने अब ठाउँ हेरी हेरी पच्चिस हजारदेखि सुरु आएको छ जिउ न्यूनतम भनेको पच्चिस त्यस पछाडि माथि जति पनि हुनसक्छ होइन म गाउँको बेलामा चौका हान्ने बानी त होइन होला पक्कै पनि जस एउटा माघ आउँछ माघ आए पछाडि त्यो निम्तुलाई स्विकार्न मन लागिहाल्छ होइन र त्यो चाहना र त्यो श्रोताहरूको चाहना पनि पुरा गर्नुपर्छ होइन भने पछाडि गीत सङ्गीतको यो क्षेत्रमा र यही भलाकुसारी हामी गरिरहेका गा छौँ गायिका टिकाजीसँग हामी सँगै हुनुहुन्छ तपाईँ सुनिरहनु भएको छ सम्पूर्ण श्रोता मित्रहरूले कार्यक्रम लोकझङकार रेडियो अर्पण एक सय चार थुप्रो इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ गायिका टिकापुनसँग हामी भलाकुसारी गरिरहेका छौँ दस बजीसम्मको बेसमा रहने क्रममा प्रविधि कक्षमा मित्र रिजन आवाजबाट म सूर्य अतिथि कलाकार गायिका टिकापुन टिकाजी यति सम्पूर्ण श्रोता मित्रहरूले यहाँको एल्बममा सोझिएको आवाज त सुनिरहनु भएको छ एकदमै अहिले पछिल्लो चरणमा अब अलिकति स्टेजकै लागि एउटा होइन पशुपति शर्माको लय शब्दमा रहेको गीत होइन उहाँको र मेरो यो संयुक्त एल्बम पनि हो एबिसिडी दी पढ्दिन भन्दा पुरै कराई पढ्ने आमै त्यही भएर अहिलेको दार्जिलिङ घन्न जानियो यो चाहिँ या, अब यहाँको माझमा <coughs> का कपुरका पढ्न ओई पढ राखियो तिमले गर्दा यतिको भन्न जानियो एबिसि पढिना भन्दा खरै खरै पढ भन्नु त्यही भएर आई लभ इ दलिङ भन्न जानियो पढ्न मन थियो एबिसिडी ओ पढेर हारखे तिमीले गर्दा यतिको भन्न जानियो एबिसिडी पढ्दिन भन्दा करै करै पढ भन् ए भएर आई क्लब डलिङ भन्नु जाने मित्र पहिले भने गालामा छड्काउने अहिले भए मै चिब्रो पड्काउने तिमीले गर्दा यतिको भन्न जानियो एबिसिडी पढ्दिन भन्दा कराई कराही पढ भन्यौ आमा त्यही भएर आई लभ यु डार्लिङ भन्न जानियो गायिका टिका फोन अनि पशुपति शर्माको आवाजमा सजिवका लागि टिका फोनको आवाजबाट सुन्यौंको श्रृङ्खलामा गाईका टिका फोनसँग भलाखोसारी गरिरहेको छ प्रविधि कक्षमा मित्र रिजन अनि आवाजबाट मसूर्य प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सोधैका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइन अर्पण डट कममा लगन गरेर सुनिरहनु भएको छ करिब करिब दस बजीसम्मको बिचमा रहने क्रममा भला क्रमलाई अगाडि पुनः स्वागत छ कार्यक्रम लगरमा केही कुराकानी जोड्न चाहेँ होइन र यो आवाजले केही पछिल्लो समयमा एबिसिडी पढ्दिन भन्दा आ, कराई कराई पढ भन्यो बाले त्यही भएर आई लभ यु डार्लिङ भन्न जानियो भन्ने यो जुन शब्दहरू छ होइन केही सञ्चार माध्यमहरूमा लोकसङ्गीतको यो पछिल्लो समयको क्षेत्रमा एउटा लोकसङ्गीतमा यस्ता अलिकति इङ्लिस अङ्ग्रेजी शब्दहरू प्रयोग गरिएको हो भनेर पनि आरोपहरू हामी सुन्नमा पायौँ कसरी लिन सकिन्छ हामी यो आवाजलाई हुन त अब यो भनौँ यो माहौलै गीत सङ्गीतको माहौल भनौँ होइन एउटा भनौँ हाम्रो संस्कार भनौँ एउटा भन्नलाई त अब राम्रो गरे पनि नराम्रै भन्ने चलन छोट लाउने चलन छ होइन त्यसमा पनि अब हामी गाउँतिर गयो भने अब हाम्रो आमा बाबाहरूले अस्तिर आमा अब बाजे बाजेहरूले चाहिँ ए यिनीहरूले कस्तो अहिलेबी भन्ने बोल्छ है कस्तो लाज लाग्छ त्यस्तो के बोल्याउन् के भन्या भन्ने एउटा भन्नुहुन्छ होइन तर पनि हाम्रो अहिलेको अभिभावकहरूले के चाहनुहुन्छ भने अहिलेको यो एउटा कम्पिटिसनको जमाना होइन एउटा पढाइ भ सबैभन्दा ठुलो कुरा भइराखेको छ होइन त्यो कारणले गरेर हामी ऋण चाप गरेर भए पनि हामी आफू भोगोपेट रहेर भए पनि छोराछोरीलाई चाहिँ हामी बोर्डिङमा जसरी पनि पढाउने पल्लो छिमेकीको घरमा पल्लाको जेठाको छोरा चाहिँ जे बोरिङ पढ्छ सा मेरो छोरा चाहिँ सरकारी स्कुल पढ्ने मेरो छोरी चाहिँ यस्तो गर्ने भन्ने त्यो चाहिँ आइरहेको छ होइन हामी आफ्नो घरको आर्थिक स्थिति के कस्तो छ हामी त्यो हेर्दैनौँ कि हामीले चाहिँ अब अरु कोही भनौँ न फलाना त छोरा यति टकडा भइसक्यो बोर्डिङ पढेर मेरो छोरा चाहिँ सरकारी स्कुलमा पढेको इङ्ग्लिस केही जान्दैन भन्ने एउटा चाहिँ त्यो अझै पनि छ होइन र त्यही कारणले अब आमाबाले हामीलाई यदि स्थिति अब एउटा भनौँ हामी जब पढ्दै गयौँ पढ्दै गयौँ होइन एउटा एउटा जानेको अनुभव पनि गर्न चाहन्छु पहिला चाहिँ कपुरी कन्ठ हुन्छ ठ्याक्कै यो भनिदिनुहोस् न यो गीतले सन्देश दिन खोजेको वास्तवमा युवा पुस्तालाई बालबच्चालाई अथवा यो चाहिँ अब सबैलाई भन्न चाहन्छु म चाहिँ विशेष गरेर युवालाई भयो एउटा चाहिँ युवाको अब भनौँ एउटा भाव व्यस्त जस्तो मलाई लाग्छ होइन अब यो चाहिँ लय शब्द आदानी डाजी पशुपति शर्माले गर्नुभएको हो र पछाडि अब छ नि मैले अब यति छोरो पाएँ भने भन्थेँ छोरो अघि अघि बढ का का यो टा, यो टा यो, यो छोरा कपुरीको पढ छोरा खराइएको पढ छोरा गाई जोडेको पढ भन्ने एउटा त्यो एउटा सन्देश पनि हो एउटा एकदमै सन्देश पनि हो हामीले भन्छौँ हाम्रो छोराछोरी बिग्रिए खत्तम भए विकृति आयो भन्छौँ त्यो चाहिँ अब त्यसलाई त्यो चाहिँ विकृति होइन यसरी एउटा जान्यो यति अरूभन्दा ट्यालेन्ट भयो अरूको अगाडि हामी चाहिँ अरूभन्दा के कम भन्ने एउटा यो चाहिँ एउटा एबिसिडी अङ्ग्रेजी शब्दहरू नभएर मैले छोरो पाएँ भन्थे कपुडी कपड़ केटा <laughs> खरायो खड <खापर>, गाईगोडे <laughs> <laughs> खपड केटा घरजस्तो घ पढ होइन यसरी <laughs> एउटा <laughs> कपुडीको क्षेत्र नेपाली जुन एउटा नेपाली संस्कृति हो त्यही पढ भनेर यहाँनिर सन्देश बोलेको छ होइन तर वास्तवमा सुन्नमा मात्रै खालको म सायद पुलतमा लाग्थेन होला होइन अब भन्ने सन्देश चाहिँ त्यो चाहिँ एउटा हुन त सबैलाई यो नहोला जा तर पनि यस्तो विकृति भइराखेको छ होइन मैले चाहिँ यसो गरेँ नत्र त मलाई कपुरीको पढाबाट मैले के जान्थेँ र भन्ने एकदमै जोस् एबिसिडी पढाइ पढ भन्यो कराई कराई त्यही भएर त्यही एबिसिडी पढ्दा पढ्दै आइ पनि पढिएछ आई लभ यु डार्लिङ भन्न जानिएछ भन्ने एउटा बुझ्नमा फरक हो होइन जे होस् मान्छेको बुझाइमा फरक पर्ने कुरा हो वास्तवमा सन्देश पनि दिन खोजिरहेको छ होइन कुराकानीको क्रमलाई अगाडि बढाउने क्रममा यो आवाजलाई ठिकै छ यहाँनिर कसरी हामी बुझ्न सकिन्छ र एउटा बुझाइमा फरक पर्ने कुरा हो वास्तवमा सन्देश चाहिँ दिन खोजेको छ ठिट्ने फाले शब्दहरू पढ्नुपर्छ भन्ने र पढाएर एउटा सापट्टि रेन खोजेर पढायो भन्ने कुराहरू पनि हामी सुन्नमा जियोस् यो गीतले सन्देश दिइरहेको छ यसरी हामी बुझ्न सकिन्छ होइन कार्यक्रम लोकसङ्कार व्यवसाय र बिस्तारै बिस्तारै अन्त्यतर्फ अन्त्यतर्फ पनि हामी छौँ होइन लोकसङ्गीतको क्षेत्रमा लागिसके पछाडि टिकाजी खुसी रहने मैले जुन यो गीत सङ्गीतमा निरन्तर एउटा सङ्घर्ष गरिराखेकै छु सङ्घर्ष गरेकै भनौँ एउटा अलिकति बजारमा गीतहरू धेरै बढ्न थालेकै अवस्थामा होइन मैले जुन चाहिँ सर्वोत्कृष्ट अवार्ड लो पूजा लोकदोरी अवार्ड पाएँ मैले होइन एकदमै उनसत्तरी सालमा उनसत्तरी सालकै अब अठसट्ठी सालकै उनसत्तरीमा दिने छ त्योमा चाहिँ अलिकति त्यो बेलामा चाहिँ मैले नसोचेकै कुरा भयो कि एकदमै मलाई चाहिँ अब पाँच सौ नोमिनेसनमा त परेको थियो तर अचानक त्यो खुसीको क्षेण चाहिँ आइदियो त्यति बेलाको अवस्थामा होइन र ठिकाजी बिस्तारै अन्त्यन्त्यर्फ ढल्किने क्रममा मसुर र बिस्तारै कार्यक्रमबाट हामी छुट्टिनु पर्ने पनि हुन्छ श्रोता अथवा लोकसङ्गीत प्रेमीलाई जुन एउटा लोकसङ्गीतको क्षेत्रमा आउन चाहनुहुन्छ सम्पूर्ण श्रोता मित्रहरू जति पनि सुनिरहनु भएको छ त्यसमध्ये लोकसङ्गीतको यो क्षेत्रमा लाग्न चाहने कोही स्रष्टा हुनुहुन्छ होला त्यहाँभित्र पनि थुप्रै कला र प्रतिभा छ उहाँलाई तपाईँले के भन्न चाहनुहुन्छ को के गरेर अथवा के आग्रह गर्न चाहनुहुन्छ यो क्षेत्रमा भित्रनको लागि अहिले पहिला जस्तो सजिलो छैन जोस् न अब यसमा चाहिँ कुनै पछि आएर पेन्सन रिटायर हुने होइन कुनै भत्ता बुझ्ने होइन होइन एउटा आफूमा प्रतिभा खुबी छ भनेपछि त्यसलाई एउटा राम्रो तरिकाले सदुपयोग गर्नु पर्यो एउटा मान्छे सात्तिकै अरूको देखोसित आफ्नै प्रतिभाले आफ्नै मेहनतले आफ्नै निरन्तरताले यो क्षेत्रमा आउनुपर्छ बल्ल चाहिँ टिकिन्छ भनौँ न होइन र सबै कुरा जान्नु पनि जरुरत छ अहिले चाहिँ अब बजारमा आउने इन्कम छैन जाने मात्रै छ होइन त्यो हिसाबले चाहिँ अलिकति बुझेर लाग्नु होला अब मैले कतिपय अब हामी व्यवसाय गायिका भएको हिसाबले कति गीतहरू गाइन्छ होइन अब सबै खाले गीतहरू चर्चा बटुझ्छ सबै खाले गीतहरू सिआरपिटी एटमा जान्छ पैसा आउँछ भन्ने छैन होइन र त्यो तरिकाले म सर्जक गीत लेख्ने सर्जकलाई पनि म के भन्न चाहन्छु भने अलिकति के कुरामा आफूले मैले गर्न सक्छु के कुराले म चिनिन सक्छु होइन एउटा अहिले चाहिँ पैसा फाल्ने काम मात्रै हो पैसा चाहिँ कसरी सदुपयोग गर्ने कुन गीतमा अब गीत मैले धेरै गाएँ कि कुनै कुनै गीतहरू चाहिँ यस्तो माया लाग्ने के अब त्यसले न त बजार पाउने होइन न त निरन्तरता त्यो गीतले पाउने अब त्यस्तो गीतहरू बुझेर मात्रै अब नबुझिकन हुन त एकदमै जस एउटा सदैव निरन्तरता दिन सक्छु र यही क्षेत्रमा म अगाडि बढिरहन्छु सदैव प्रयास र सङ्घर्ष गरिरहन्छु भने सोचले अगाडि बढ्नु होला भनेर आग्रह रहन्छ गाईका टिकापोनको र अन्त्य अन्त्यतर्फ छौँ केही रमाइलो कुराकानीतर्फतिर ढल्कान चाहन्छ कलाकारहरूले यो पारिवारिक सम्बन्ध र एउटा वैवाहिकको कुरा ल्याउने अलिकति ढाँट्ने बानी छ सुनिन्छ भनिदिनुहोस् न टिकासी विवाहित अथवा अभिवाहित विवाहित हुनुहोस् होइन रगति अवस्थामा धेरै कलाकारको आवाज भएर हामी सुन्नमा पाउँछौँ विवाह भइसके पछाडि पनि विवाह भएको छैन भन्ने कुरा होइन त्यस्तो चाहिँ होइन होला तर पनि लुकाउन चाहनेहरू आउँछ तर सत्य कुरा कहिले पनि लुक्दैन <laughs> होइन टिकाजी खेर रमाइलो कुराकानी गऱ्यौँ अन्त्यमा छौँ अब यतिका जलसम्म कुराकानी गर्यौँ होइन खै सूर्य भाइले यो कुरा सोधेको भए मैले यसो भन्थेँ होला भनेर त्यस्तो मनमा केही खुल्दोली छ भने छोटो मिठो रूपमा राखिदिनु होला मैले सोध्न बेर्सेको कुरा र तपाईँले भन्न चाहेको कुरा होइन एकदमै हजुरको प्रस्तु प्रस्तुति नै राम्रो लाग्छ मनपर्छ होइन एकदमै जे मलाई लाग्छ कि अब कुनै कुरा चाहिँ अब छोड्नु भएको छैन जस्तो लाग्छ होइन तर पनि मैले अब आउने मैले अहिलेसम्म आफ्नो एल्बम मैले एक्काल एकल एल्बम गरेको छैन होइन त्यो एक्काल एल्बम चाहिँ मैले श्रोताको माझमा मैले पक्कै पनि अब ल्याउँदैछु मैले दुई तिनवटा गीतहरू रेकर्ड गरिसकेको छु अब त्यसलाई चाहिँ स्लो एल्बम मैले ल्याउँदैछु पक्कै पनि जति पनि आजसम्म चेतापूर्ण भनेर माया गरिरहनु भएको छ श्रोताहरूले होइन रेडियो अर्पण रे सुनिरहनु भएको छ लोक जानकार सुनिरहनु भएको छ भने म के भन्न चाहन्छु भने अलिकति अब चाहिँ जसरी माया गरिरहनु भएको छ कलाकारलाई निरन्तर माया गरिरहनु होला हुन त यो सबैले बलेको आगो ताप्ने परम्परा त पहिलेदेखि चलिआएको छ त्यसमा पनि अलिकति ती अब टिका पुनका गीत सङ्गीत अब बजारमा आयो भने चाहिँ एकदमै माया गर्नुहोला अलिकति सल्लाह सुझाव दिनुहोला टिकापुङले अझ यस्तो खाले गीत गाउँदा चाहिँ टिकापुनलाई अलिकति राम्रो हुन्थ्यो र हाम्रो पनि किताब बुझ्थ्यो भन्ने चाहिँ त्यस्तो सल्लाह सुझाव छ र भने ज हाम्रो रेडियोमा स्टुडियोमा तपाईँले फोन गरेर केही सल्लाह सुझाव र उहाँसँग सहकारी गरेर तपाईँ गीत क्षेत्रमा अगाडि बढ्न चाहनुहुन्छ भन्ने पनि सम्झन सक्नुहुनेछ र जियोस् मलाई पनि भेट्न सक्नुहुनेछ र गीत सङ्गीतको बारेमा कुराकानी गर्न तपाईँसँग मैले उहाँसँग भेट गराइदिनेछु अथवा हामी जसरीको हुन्छ एउटा टेलिफोन सम्पर्क हुन्छ अथवा कसरी हुन्छ कुराकानी हामी जुटाउनेछौँ होइन हुन्छ टिकाजी समय मिलाइदिनु भयो व्यस्त रहन हुँदाहुँदै पनि त्यो समय हामीलाई मिलाइदिनु भएकोमा धेरै धेरै आभार प्रकट गर्न चाहन्छु कुनै दिन हामी यसरी नै प्रत्यक्ष रूपमा स्टुडियोमा पनि कुराकानी गर्न पाऊँ होइन यो समय छिट्टै आओस् छिट्टै निम्ति भए पनि हजुरले केही कुरा राख्ने एउटा अवसर दिनुभयो श्री भाइ हजुरलाई धेरै धेरै धन्यवाद अनि रेडियो सम्पूर्ण अर्पण परिवारलाई एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु अनि प्राविधिक मित्र हुनुहुन्छ रिजमलाई पनि एकदमै थ्याङ्क यू भनिदिनु होला मेरो तर्फबाट अवश्य पनि सुनिराख्नु भएको छ र धेरै धेरै धन्यवाद छ मेरो तर्फबाट पनि दिदीजीलाई भन्दै हुनुहोस् है धेरै धन्यवाद र टिकाजी यसको लागि फेरि पनि एकचोटि धेर धन्यवाद तपाईँले बोल्नै पर्ने हुन्छ धेरै धेरै धन्यवाद कति हो कति होइन र अब पनि कार्यक्रम लघसङ्कारको व्यवसायबाट विदा गर्छु है टिकाजी छुटौँ नमस्ते टिकाको अनुसङ्ग हामी फलाको सारी गऱ्यौँ कार्यक्रम लघसङ्कारको आजको यो श्रृङ्खलामा केही सल्लाह सुझाव पनि प्रतिक्रिया तपाईँ दिन चाहनुहुन्छ भने फोन गरेर सल्लाह सुझाव अनि प्रतिक्रियाहरू दिन सक्नुहुनेछ कार्यक्रम लोकसङ्कारमा यही भलाकुचारी गर्दा गर्दै अब पनि हामी कार्यक्रमबाट छुटेर जानुपर्ने बेला पनि भइसकेको छ कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै तहरतबाट सुन्नुहुने तपाईँलाई धन्यवाद अनि धन्यवाद आजको अतिथि कलाकार गायिका टिकापुनलाई पनि धेरै धन्यवादका शब्दहरू आभार प्रकट गर्न चाहन्छु सँगै यतिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रिजनलाई पनि र कार्यक्रम लोकसङ्कारको अन्तिमा पृष्ठभूमजिरहेको आजको अतिथि कलाकार गायिका टिकाबुनको समुद्र शर्मा सजीवको आवाज तपाईँको लागि सार्दै कार्यक्रम लोकसंकारको आजको यो श्रृङ्खलाबाट म तपाईँकी लोकसहयात्री सूर्य ढकाल पनि अझिलिन चाहन्छु हवस्त नमस्कार शुभ दिन शुभ समय लोकगीत सङ्गीतलाई सदब माया गर्नुहोला मलाई यहां मत उनलाई कस्तो कस्त संग हो न